धारा चौध व्यक्तिको स्वतन्त्रता तथा एक, सुरक्षा एक पक्ष राष्ट्रहरूले अन्य व्यक्ति सरह अपाङ्गता भएका व्यक्तिहरूलाई समान आधारमा अपाङ्गता भएका व्यक्तिहरूले व्यक्तिको स्वतन्त्रता र सुरक्षाको अधिकार उपभोग गरेको गैर वा स्वेच्छाचारी ढङ्गमा अपाङ्गता भएका व्यक्तिहरू स्वतन्त्रताबाट वञ्चित नगरिएको र स्वतन्त्रता वञ्चित गर्ने कुनै पनि कार्य कानूनअनु भएको तथा अपाङ्गताको विद्यमानताले कुनै पनि अवस्थामा स्वतन्त्रता वञ्चित गर्ने कार्यलाई न्यायोचित नठर्याउने कुरा पक्ष राष्ट्रहरूले सुनिश्चित गर्नेछन् दुई पक्ष राष्ट्रहरूले अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि प्रक्रियाद्वारा आफ्नो स्वतन्त्रताबाट वञ्चित भएमा उनीहरू अन्य व्यक्तिहरू सरह समान आधारमा अन्तर्राष्ट्रिय मानव अधिकार कानून बमोजिमका प्रत्याभूतिहरूका हकदार भएको तथा उनीहरूलाई यस महासन्धिका उपयुक्त अनुकूलताका व्यवस्थाहरू लगायत उद्देश्य तथा सिद्धान्तहरूको परिपालन हुने गरी व्यवहार गरिएको सुनिश्चित गर्नेछन्